अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय मेगाहर्ज र यो हो कार्यक्रम अर्पण शुभसाझ रेडियो र स्वात गर्न आजको व्यवसायमा पनि मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा लिएर आएका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि आउनुहोला दुईवटाबाट तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ तपाईँकै दिनभरिको थकालाई एकैछिन भए पनि तपाईँबाट अलिकति पर राख्नको लागि आज पनि हामी तपाईँको माझमा मिठा मिठा लुकपाकाहरूको साथमा उपस्थित भइसकेका छौँ र तपाईँले यति बेला अर्पण सुबसाजको व्यवसायलाई रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरू पनि विश्वको जुन सुकेको कुनाबाट सुनिराख्नु भएको छ र यति बेला अर्पण सुब्बसाजको व्यवसायमा पहिलो सहभागी साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर अनि कतिको सुन्नुहुन्छ लोकगीत सङ्गीतहरू कतिको सुन्नुहुन्छ ल ठिकै छ हजुर माया गर्नुहोला र अबदेखि चाहिँ सोमबारको व्यवसायमा मनपर्ने भएको गुनगुनाउन पनि श्रृङ्खलादेखि है तुल ल ठिकै छ मैले तपाईँको आवाज सुनिराखेवा गर्नुहोला है त ल नमस्कार तुलसाजी आउनु भएको थियो यति बेला पर्सादेखि मन लागेको छ मलाई थाहा छ फोन पनि प्रयास गरिराख्नु भएको छ र रर... यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ ओहो सौराहा सिमान्त धेरै समय पछाडि भेट भयो नि सिमान्त किन हो र यस्तो विधि माया मार्नु भएको हामीलाई त्यतिकै माया मारे नि होइन त्यत्तिकै पनि होइन है अनि सुन्नुहुन्थ्यो कि हुन्थेन कार्यक्रम कार्यक्रम त सुन्नुहुन्थ्यो हाम्रो सीमान्त कतिमा पढ्ने रे अहिले कस्तो छ पढाइ राम्रो छ राम्रोसँग पढ्नुहोला र कहिले काहीँ फोन लगाउनुहोस् मिलाएर हामीसँग कुरा गर्न पनि आउनुहोला है अनि बाबा, मामा हुन्छ कालिक आउनुको खुसी लाग्यो अहिले भने विधा हुन्छ है ल नमस्कार नमस्कार सीमान्तजी आउनु भएको थियो यति बेला सौराहादेखि र अर्पण सुबसाजको यो बसाय तपाईँ यसरी राख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघे हर्चमा साथसाथै हामीलाई कोही साथी फेरि हजुर सुनिल जी के गर्नुहुन्छ यहाँले अनि फर्किँदै सम्झिनु सुनिलजीलाई लोक भाग कतिको मनपर्छ एकदम अनि कसलाई सम्झिनुहुन्छ आडियो जी? अब त हट्यो है मेरो आवाज सुन्नु भएको छैन सुनिलजी किन यति नजिकै हुनुहुन्छ र पनि एउटा सर यसरी माया गरिराख्नुहोस् है हजुर सुनिलजी हुनुहुन्थ्यो कि भन्न खोज्दै हुनुहुन्थ्यो कि जस्तो लागेको छ फोन काटिसकेको छ यति बेला अर्पण सुब्बाको व्यवसायीसँगै हुनुहुन्छ तपाईँ र मिठा तपाई बने बने मिठा लोक भाकाहरू तपाईँको माझमा आज पनि हामीले लिएर आएका छौँ र यति बेला कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु त्यस पछाडि भने पक्कै पनि एउटा मिठो भाका तपाईँको माझमा राख्नेछौँ हजुर नमस्कार हेलो कोही साथी हुनुहुन्थ्यो ठिकै छ गइसक्नु भएको छ अरे विष्णु लिइसारा गरिसक्नु भएको छ तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला अर्पण शुभ साँझको व्यवसायमा तपाईँको लागि राख्न चाहन्छु भर्खरै बजारमा आएको छ रामचे खाँड र बिमला गैरेको आवाज रहेको भाका तपाईँको माझमा राख्छु प्रेम कुमार गैरेको शब्द रहेको छ यति बेला तपाईँको माझमा राख्न चाहन्छु निकै नै मिठो छ भाका साइन हजम्बरी चरा मी चली हम भाव माया मन भरी छूल जस्ते मर हम साइनो आज मी चली ह कोही भन्दा विश्वास गरी छोरखमारी जस्तै जा झर्दैन कहिले नि मर्दैन हाम्रो साइनोरी छ कहिले मर्दैन हाम्रो साइनो अझम्बरी छ हाम्रो साइनो अझम्बरी छ अझम्बरी छ निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसायसँगै हुनुहुन्छ सा तपाईँ र तपाईँको माझमा यस्तै मिठा मिठा लोक भाकाहरू राख्नेछौँ र तपाईँसँग कुरा पा कुराकानी पनि गर्नेछौँ विशेष गरी तपाईँको सन्देशलाई तपाईँकै आफन्तसम्म पुर्याउनको लागि र यो साँझको बेला एकैछिन भए पनि तपाईँसँग भलाकुसारी गर्नको लागि अर्पण शुभ साँझको व्यवसाय हामी हरेक दिन आउँछौँ सात बज्ने बित्तिकै तपाईँको माझमा आउँछौँ र करिब करिब साथीसम्म तपाईँसँग र तपाईँको भावना तपाईँको सन्देशलाई तपाईँको आफन्तसम्म पुर्याउँछौँ र मिठो लुकथाका तपाईँकै माझमा राख्छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हुनुहुन्छ हाल खबर एकदम ठिक छ हाम्रो पनि एकदम ठिक छ खाना खानु भयो कि भएको छैन लोक भाका निकै नै मनपर्छ अनि कतिको गाउन मन लाग्छ नि गाउन चाहिँ अहिले फेरी मैले गाउनुहोस् त भनिहालेँ भने अप्ठ्यारो पर्छ भनेर आउँदैन भनिहाल्नु भयो है ल छ आज चाहिँ मैले तर आगामी श्रृङ्खलादेखि चाहिँ सोमबारको हिँड्साइमा चाहिँ एउटा भाकै गुनगुनाउनै पर्छ है त आजको कसलाई सम्झिनुहुन्छ रिम लालजी धन्यवाद मनकुमारी माया चिप्पाङ नाराटमा बस्नु मनकुमारी माया दिदीको निम्ति अनि त्यसपछि मलाई रिमलाल चिपाङ भनेर चिन्ने नचिन्ने सम्पूर्ण रेडियो अर्पण सुनिरहनु भएको सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु दिदी हुन्छु लाग्यो अहिले भने तपाईँबाट छुटिन्छ रेमलालजी हुनुहुन्थ्यो यति बेला र अर्पण सुबसाजको युवसाईमा अर्को साथी पनि हुनुहुन्छ भर्खरै राज्य पनि भित्र आउनु भएको छ राज्यलाई पनि धेरै धेरै स्वागत छ र कोही साथी हुनुहुन्छ है भनेर इसारो पनि गरिसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो ओहो राज्यले इसारा गर्नुभएको थियो कोही साथी गइसक्नु भएको रहेछ ठिकै छ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ र यो साँझको बेला एकैछिन भए पनि मिठा नमिठा तितामिठा कुराकानी गरौँ यस्तै मिठा मिठा लुक भाकाहरू र आफ्नो दिनभरिको थकालाई तपाईँले पनि एकैछिन भोल्नुहोस् मैले पनि हामी सबैजना रमाइलो गर्ने कोसिस गरौँ अर्पण सुब्बामा रहेर र यति बेला कोही साथी आइसक्नु भएको छ कति धेरै बोलिराख्नु भएको साथीले कुरिराख्नु भएको छ भन्दै हुनुहुन्छ राज्यले महाँलाई स्वागत गर्छु नमस्कार प्रतीक्षा कृष्णजी के छ नयाँ न एकदम ठीकठाक छ दिदी अहिले सम्म सोधे एस्तै ठीकठाक भइराख्नु सधैं राम्रो छ मात्र भनिराख्नु सधैं राम्रो मात्र सुन्न पाइराखौं हामीले है अनि कृष्ण जी कहाँसम्म कामना गर्दिनु भयो अवश्य पनि राम्रो होला भन्दै आफै गरे पक्के पनि तपाईंले हामीलाई दिने हामीले तपाईंलाई दिने त्यै नै त भनि हैन र अवश्य अवश्य भन्दिज्यू त्यसमा कुनै संकै छैन अनि कृष्ण जी हजुर दिदी लोक भागानै के नै मन पर्छ एकदमै कतिको गुनगुनाउन मन लाग्छ नि गुनगुनाउन चाहिँ त्यति आउँदिन म आधुनिक गीतहरू चाहिँ हल्का आफू पनि रोप्ने कोसिस गर्छु हल्का गाउने पनि गर्छु तर लोकगीत चाहिँ त्यति साह्रो गुनगुनाउनु चाहिँ आउँदैन तर पनि धेरै पर्छ धेरै सुन पनि सुनिन्छ दिदी ठिक <laughs> छ आज गुनगुनाउनु पर्दैन मैले आज गुनगुनाउनुहोस् भन्न खोजिया होइन है आगामी श्रृङ्खला अर्को सोमबार चाहिँ तपाईँ अहिले गाउनै पर्छ यदि सोमबारको बसाइमा आउनुभयो भने है त होइन मात्र लुप भएका धेरै मन पर्ने साथीहरूले गुनगुनाउन चाहिँ कतिको आउँदो रहेछ भनेर मैले विचार मात्रै गर्न खोजेको पनि गर्न खोजेको राम्रो हो खो खो राम किनभने अब गुनगुनाउँदा पनि छुट्टै अब अब रमाइलो पनि अलिकति अब धेरै रमाइलो छुट्टै तरिकाको रमाइलो हुन्छ पक्कै पनि हो मनपर्नेले पक्कै पनि गुनगुनाउन आउँछ गाउन नसके पनि गुनगुनाउन सबैजनाले सकिन्छ नि होइन जस थोरै थोरै त अलिअलि त अब आउँछ नै अब मन सुन्ने अब मनपर्ने र सुन्ने व्यक्तिलाई अब धेरै नआए पनि थोरै थोरै थोरैमा त अब सबैलाई नै आउँछ भन्ने मलाई लाग्छ दिदी भएको छ विशेष गरी दिदीलाई अनि कन्ट्रोल रुमका दाजुलाई अनि सूर्य दाजु अनि विनोद दाजु अनि यहाँ मकवानपुर काँक्रा एक झा शर्मा रन हुने मम्मी बुवा भाइ अनि यतातिर गाउँको धेरै साथीहरू हुनुहुन्छ यता अनि दिदी भेनाजु भान्जा भान्जाहरू पनि रेडियो सुनेर बसिरहनुहुन्छ अनि उता पदमपुरतिर अब दिदी भेनाजुहरू हुनुहुन्छ अनि उतातिर अनि साथीहरू पनि धेरै हुनुहुन्छ त्यो बोजू प्रायतिर अनि मलाई कृष्ण ब्लोन एकल यात्री भनेर चिन्ने नचिन्ने यतिखेर रेडियो अर्पणको कार्यक्रम के अरे साँझ मलाई माया गरेर यतिखेर रेडियो ट्युन गरेर बस्नु भने सम्पूर्णलाई दिदी हुन्छ कृष्णजी आउनुभयो खुसी लाग्यो यसरी नै माया गरिराख्नु होला है त व्यवसायमा एकजना साथी हुनुहुन्छ है भन्नुभयो तपाईँलाई राज्यले मैले बुझ्न सकिनँ साथी हुनुहुन्छ दलबहादुर भन्नुभयो <laughs> अनि घर <laughs> <laughs> गर्मी बढिया छ अलिकति ख्याल गर्नुपर्छ खानपानमा विशेष ध्यान दिनुपर्छ कन्दुल मर दादालाई धन्यवादी चे? रिमलाल चेवाङलाई चौरीमा चेवाङलाई कुलबहादुर चेपाङ रामकृष्ण चेपाङलाई सर्वप्रथम अब सबै कुरा अब मलाई बुझ्ने अब मलाई चिन्ने दलबहादुर चेवा भनेर चिन्ने सम्पूर्ण खुसी लाग्यो फेरि फेरि पनि यहाँको सहभागिता रहिराखोस् अहिले भनी नमस्कार नमस्कार मुदल बहादुर जे हुनुहुन्थ्यो निकै नै रमाइलोसँग कुराकानी गरिदिनु भयो विशेष गरी अलिकति लोकगीत सङ्गीतसँग नजिक हुने साथीहरूले अझ धेरै माया गर्नु भएको छ माया गर्नुहुनेछ र गरिरहनुहुनेछ यो आशा पनि छ विश्वास पनि छ र यति बेला अर्पण सुबसाजको हामी एउटा मिठो भाका तपाईँको माझमा राख्न चाहन्छौँ निकै चर्चित भाका हो रामची खाँड र टिकापुनको आवाज रहेको भाका हो तिमीलाई पार्दैन रह I'm like in the corner मनमा भिज्ने शब्द केही भन्दिन तिमीलाई पारदिन हराउला आकाशमा थम्झो नक्कर झिक्न सक्दैनन् रोकना सकते कस नो पे नीचने शब्द कई भाई पारदी न आकाश में खमजुना तर छिक रुग्न सक्दैनन् कसैले हामीलाई हराउला आकाशमा घम्सो न तर छिक्न सक्दैनन् रुगना सक्दैनन् कसैले हामी कसमा घाम तर छुक्न सक्दैनन् रोक्न सक्दैनन् कसैले हामीलाई यो खुना अलिकति मिठो भएका निकै चर्चित भएका तपाईँले सुनिसक्नु भएको सुर। छ अर्पुणु प्रसाजको व्यवसाय सँगै हुनुहुन्छ तपाईँ त्यसो त साहस परेको छ खाना बनाउने तयारीमा हुनुहुन्छ खाना बनाउँदै हुनुहुन्छ तपाईँ खाना खाने तयारीमा हुनुहुन्छ कसैलाई पर्खिराख्नु भएको छ अथवा खाँदै हुनुहुन्छ तपाईँ जे जस्तो अवस्थामा रहे पनि अर्पण शुभ साँझको युवसाईलाई साथ दिनुभएको छ यो भने मैले पूर्ण विश्वास लिएको छु र यति बेला साथी फेरि पनि आइसक्नु भएको छ यो साँझलाई अलिकति भए पनि अझ रमाइलो बनाउनको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्कार हुनुहुन्छ रूपा विश्वकर्मा कविलासबाट जी? थीज़िया थीज़िया के छ रूपाजी हालखबर हाम्रो पनि एकदम ठिक छ राजको पनि ठिक छ मेरो पनि ठिक छ सबैजनाको ठिक छ अनि रूपाजी कार्यक्रममा पहिलोबाट क्याज कस्तो लाग्छ ठिकै लाग्छ मन पर्दैन ए मन पर्छ त्यो त हो तर ठिकै भनेपछि म त मन नपर्ने रहेछ हल्का हल्का पर्ने रहेछ जस्तो लाग्यो कि ल ठिकै छ मैले यही शब्द खोजिराखेको थिएँ कि अनि के गर्नुहुन्छ रूपाजी कतिमा पढ्नुहुन्छ ठिकै छ राम्रोसँग पढ्नु होला है अनि अनि खुसी लाग्यो खास सधैँ आइराख्नु होला यस्तै सहभागिता रहिराखा हुन्छ है त ल नमस्कार रूपाजी हुनुहुन्थ्यो यति बेला कविलासबाट आउनुभएको थियो र के नै राम्रोसँग कुराकानी गरिदिनु भयो कोही साथी हुनुहुन्छ हामी कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ अन्तिम सहभागी साथी हुनुहुन्छ होइन राजी अँ हा उहाँसँग कुराकानी गर्छु नमस्कार हेलो ओहो कोही साथी हुन्थ्यो लाइनमा फोन डिस्कनेक्ट भएको छ ठिकै छ तपाईँले फोन गरिहाल्नुभयो भने तपाईँको फोन आइहालेछ भने एकजना साथीसम्मलाई हामी लिन सक्छौँ कार्यक्रमको अन्त अन्त पनि आइपुग्न लागिसकेका छौँ जे होस् दुईवटा बाटो खुल्लै छ एकैछिनको लागि तपाईँको लागि खुल्ला छ हामी निर्धारित समय सकिन लागेको सङ्केत पनि मैले पाइसकेको छु स्टुडियोको घडीले पनि त्यस्तै त्यस्तै भन्दैछ र तपाईँसँग कुराकानी गर्ने रहर त थियो तर के गर्नु अब तपाईँसँग धेरै कुराकानी गरेर मैले समयलाई पनि राख्न सक्दिनँ यति बेला कोही साथी सहभागी राम्रो भएको छ रिजल्ट पनि राम्रो आओस् तपाईँलाई अग्रिम रूपमा शुभकामना छ है थ्याङ्क यू अनि आज को सम्झिनु आउनु खुसी लाग्यो है शर्मिलाजी हेलो नमस्कार शर्मिलाजी आउनु भएको थियो यति बेला र अर्पण सुभसाजको व्यवसायको भने अब अन्तमा छ मैले अगाडि नै उद्घोष गरिसकेको छु निर्धारित समय सकिसकेको शु। छ समयभन्दा अगाडि तपाईँ हामी कोही पनि जान सक्दैनौँ त्यसैले आजको गाडीकोबाट छुटिनुपर्छ आज नछुटे भोलि अर्पण सुभ साँझको लिएर पो कसरी आउने त्यसैले आजको व्यवसाय यति जेलसम्म सुनेर साथ दिनुभयो मसँगै रहिदिनु भयो व्यवसायसँग तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यसै इन्टरनेट अनलाइनको को डब्लु डब्लु डट रेडियो अर्पन डट कम लगइन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज हजुर जो साथीहरू फोन सम्पर्कमा आउनुभयो तपाईँ सम्पूर्णलाई हृदयदेखि नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनुभएको थियो तुलसाजी पर्सादेखि सुब्राहबाट श्रीमान्तजी हुनुहुन्थ्यो त्यस्तै गरी सुनिलजी हुनुहुन्थ्यो कुराकबाट रिमलालजी हुनुहुन्थ्यो कृष्णजी हुनुहुन्थ्यो काँक्रा बाट त्यस्तै गरी दलबहादुरजी हुनुहुन्थ्यो जी रूपाजी कविलासबाट आउनुभएको थियो र अन्तमा शर्मिलाजी आउनुभएको थियो नि पनिबाट तपाईँसँग कुरालाई धन्यवाद फोन हा एकपटक र फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभार प्रकट गर्छु भोलि पक्कै पनि तपाईँको फोन लाग्नेछ र तपाईँसँग कुराकानी गर्न हामी पक्कै पनि आउनेछौँ र तिनजेलसम्मको प्राविधिक साथको लागि प्राविधिक मित्र द्वय विष्णुहरू राजलाई धेरै धेरै धन्यवाद दिँदै अर्पण शुभ साँझको आजको यो विषयबाट म प्रतीक्षा पनि छुट्टिन्छु हवस् त नमस्कार शुभ सन्ध्या माया जल बी हजरा मैली माया सर उन दिल कोठा मथुं थी हजरा मैले माया गए गेवटी सर उन लाई दिल को। को